भारी पहिरोमा परी पड़ी ब्यूठान में एक गांव का चौबीस सहित सैंतीस जना मृत्यु आठ बेपत्ता स्थानीय तह को पुनर्संरचना आयोग को पुनर्गठन करने माओवादी केन्द्र को प्रस्ताव मीति रीति दिए निर्वाचन आयोग तीनवट चुनाव कर सक्षम रहमुख निर्वाचन आयुक्त भनाई सीरिया में बम राखे आईईएस द्वारा विस्फोट विस्फोट में चौवालीस मृत्यु रईसीसी को टोली द्वारा क्यों का दुई समिति र रा राके छुट्टा छुट्टी छलफल रिओ ओलंपिक को उदघाटन राष्ट्रपति सहभागी नभावकारी सूचना का यूनिटी खबर नमस्कार फ्रिकवेन्सी मोडुलेशन को बयानबे दशमलव दुई मेगा हर्ज रट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भैर राति दस बजे यूनिटी खबर में स्वागत है मीरेन्द्र खबर अब विस्तारमा सुन्नुहोस् प्युठानमा पहिरोमा पुर्एर एकै गाउँका 24 सहित सैतिस जनाको ज्यान गएको छ जना बेपत्ता छन् पहिरोका कारण फोपली गाविसमा 24 जनाले ज्यान गुमाए फोप्लीका दुईजना हराइरहेका छन् आज बिहान ज्यान जानेमा फोप्ली छमा हरिबहादुर केसी र उनकी श्रीमती बिन्दु केसी नारायण केसी दोर्णबहादुर केसी पवित्रा केसी जाहेश्वर बुढाथोकी पीमा बुढाथोकी रहेका छन् सोमबार राति फोप्लीकै तीन र चारवटामा पनि पहिरोमा उन्नाइस जना पुर्याएका छन् यीमध्ये सत्रजनाको शब निकालिएको छ जिल्लाको उत्तरपूर्वी गाविस पूजा गाविसमा माइत आएका आमा छोराले ज्यान गुमाएका छन् रजवारा निवासी सुपारी मल्ल र मुकेश मल्लको पहिरोले घर भत्किँदा ज्यान गएको हो खवाङ एकमा विक परिवारका तीनजनाको पहिरोले घर पुरधनी देवी सुनवार र उनको नाति दीपक सुनवारको घटनास्थलमै ज्यान गएको हो भने उनकी श्रीमती दौंपति बेपत्ता छिन् हर्का गाविसम्म जंगल छेउको गोठमा बस्दै आएका एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् सुतिरहेको अवस्थामा पुरिएका उनीहरूको दुई दिनपछि सप भेला परेको हो बुढा परिवारसँगै गोठमा रहेका सत्तरीवटा बाख्रा र केही भेडा पनि पहिरोले गोठ बगाउँदा मरेका स्थानीय मित्र बहादुर थापाले बताउनुभयो जिल्ला प्रशासन कार्यालय प्युठान एवं जिल्ला दैवी प्रकोप उद्धार समितिको अगुवाईमा राहत सामग्री गाउँमा पुगेको छ आज सदरमुकाममा बैठक बसी राहत सामग्री गाउँमै पुर्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो नयाँ सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको नेकपा माओवादी केन्द्रले गाउँपालिका नगरपालिका तथा विशेष क्षेत्र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगको पुनर्गठनको प्रस्ताव ल्याएको छ माओवादी सहितको एमाले सरकारले पाँच महीना अगाडि गठन गरेको आयोगले प्रारम्भिक प्रस्ताव सार्वजनिक गरिसकेको छ सा। आयोगले स्थानीय तहको संख्या 5.65 सय प्रस्ताव गरेपछि नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ अब काँग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारी रहेको माओवादीले आफै सहितको सरकार बनाएको आयोगको पुनर्गठनको प्रस्ताव लागेको छ आयोग गठन गर्दा व्यवस्थापिका सांसदलाई छलेको आयोगमा आवश्यक दक्ष जनशक्ति भन्दा प्रशासनिक खालको भएको र यसको क्षेत्राधिकार समेत पूर्ण नभएको माओवादीको आरोप छ माओवादी केन्द्रले आज बसेको संसदीय दलको बैठकमा आयोग व्यवस्थापिका संसद माथत हुनुपर्ने र त्यसको नेतृत्व समेत सांसदले गुर्ने सहित प्रस्ताव पेश कर गठित आयोग में कर्मचारी तह प्रतिनिधित्व कराइक भैं माओवादी पुनर्गठन को, को हो प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले सरकारले मिति र नीति दिए निर्वाचन आयोग तीनवटै चुनाव गर्न सक्षम रहेको बताउनु भयो आज रिपोर्टर क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डाक्टर यादवले भन्नुभयो सरकारले हामीलाई तिथि मिति सहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्ने सक्षम छौं त्यस्तै यादवले लोकतन्त्रलाई बलियो बनाउनका लागि पनि समयमै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो निर्वाचन आयोगको सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आतुर छ जनताको लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यक छ संविधान अनुसार दुई हजार चौहत्तरमा सातसम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने हुन्छ यसका लागि आयोगले आवश्यक ड्राफ्ट तयार पारिसकेको यादवले बताउनुभयो उहाँले निर्वाचन आयोगले पछिल्लो समय निर्वाचनमा सक्रिय सहभागिता होस् भन्ने उद्देश्यले भोटर एजुकेसन लागू गर्ने तयारीमा लागेको जानकारी दिनुभयो कोसी ब्यारेजमा आतंकवादी हमलाको खतरा भएको भन्दै भारतले लेखेको पत्रमा माओवादीको नाम मुछएको प्रति नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले आपत्ति जनाएका छन् बिहारको एउटा जिल्ला अधिकारीले नेपालको सीडीओ कार्यालयलाई हस्तक्षेपकारी पत्र लेखेको र त्यसमा माओवादीको नाम मुछएको प्रति आफ्नो धारणा सार्वजनिक गर्न वैधले नेपाल सरकारसँग माग समेत गरेका छनृ नेपालमा पहिलो पटक चिरफार नगरी मुटुको सफलतापूर्वक शल्यक्रिया गरिएको छ गोङ्गव ग्रीन सिटी अस्पतालमा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईको टीमले धादिङ ज्यामरूका सोह्र वर्षीय श्रीसा कार्कीको काखीबाट पहल पारी मुटुको शल्यक्रिया गरेको हो डाक्टर भट्टराईले मुटुको शल्यक्रियाका लागि नेपालीहरू वर्षे ठूलो ने संख्यामा विदेश जाने गरेको भन्दै अब नेपालमा पनि सस्तोमै आधुनिक सेवा दिन सकिने बताए अस्पतालले आज आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले डाक्टर भट्टराईलाई सम्मान गरे सो अवसरमा दाहालले अब भन्दा काम गर्ने समय आएको भन्दै राष्ट्रिय एकतालाई राष्ट्र निर्माणको संकल्पमा बदल्न जरुरी छ भने त्यस्तै काँग्रेस नेता डाक्टर रामचरण महतले नया नया आविष्कार गर्नेहरूलाई प्रोत्साहन गर्न सके देशले उन्नति गर्न सक्ने धारणा राखे नेकपा एमालेका नेता लालबाबु पण्डितले सामान्य रोगको उपचारका लागि नेताहरू विदेश जाने गर्दा समस्या भएको बताए अब देश बाहिरको खबर सिरियाको उत्तर पश्चिम कमिस्ली सहरमा इस्लामिक आपतिवादी समूह आइईएसले आज गराएको विस्फोटमा पनि कम्तीमा चौवालिस जनाको मृत्यु भएको छ कुर्दिसहरूको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो कुर्दिसको सुरक्षा मुख्यालय नजिक भएको विस्फोटमा अरू धेरैजना घाइते भएका छन् आइईएसले गरेको यसअघि पनि कुर्दको बाहुले रहेको क्षेत्रमा आक्रमण गर्दै आएको थियो क्रिकेट बारे में बुझना आयु अंतर्ष्ट्रीय क्रिकेट परिषद आईसीसी को टोली नेपाल क्रिकेट संघ क्यन का दुई समिति र राष्ट्रीय खेलकूद परिषद राखेपा संग छुट्टा छुट्टी छलफलफल कार्यक्रम में आईसी ने तदर्थ समिति कठन कर सदस्य सचिव केशव कुमार विष्ट सोधे थी जवाब में विष्ट ने क्रिकेटको कदम उठाने पड़े भार्ला निलंबन फुकुआ करे विवादरहित समिति बना तैयार जना राखेपाका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो तीनजनाको दिन आइसिसी टोलीले बिहीबार क्रिकेटका सबै स्टेक होल्डरहरूसँग बसेर अन्तिम छलफल गर्ने जनाइएको छ र ब्राजिलको राजनीतिक संकटको छाया आसन्न ओलम्पिक खेलकुदमा पनि देखिने भएको छ संसदमा महाअभियोगको प्रस्ताव खेपिरहेको राष्ट्रपति दिलमा रुसेफ ले ओलम्पिक गेम्समा सहभागी नहुने घोषणा गरेसँगै राजनैतिक संकटको आंशिक प्रभाव ओलम्पिक खेलमा देखिएको हो ब्राजिलमा ओलम्पिक खेलमा आयोजना गराउने जिम्मा पाउन महत्वपूर्ण भूमिका खेलेका तत्कालीन राष्ट्रपति लुइज इनोसिया लुला डा सिल्भा पनि ओलम्पिकमा सहभागी नहुने भएकी निलम्बित राष्ट्रपति रुसेफको ठाउँमा अन्तरिम राष्ट्रपति मिचेल टेमरले माराकाना रङ्गशालामा हुने भव्य उद्घाटन समारोहमा ब्राजिलियन सरकारको प्रतिनिधित्व गर्नेछन् आगामी अगस्त पाँच तारिकबाट शुरू हुने ग्रीष्मकालीन ओलम्पिकमा दुई राष्ट्रका झण्डै दस खेलाडीले सहभागिता जनाउँदैछन् ओलम्पिक लगत्तै राष्ट्रपति रुसेफा विरूद्ध महाअभियोग प्रस्तावले गति लिनेछ रुसेफाले संसदमा महाअभियोगको प्रस्ताव झेलिरहँदा पूर्व राष्ट्रपति लुला सिल्भा भने भ्रष्टाचार पदको दुरूपयोग तथा अकुत सम्पत्ति आर्जनको खेपिरहेका छन् यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक बाढी पहिरोमा परिव्युठानमा एकै गाउँका चौबिस सहित सैतिस जनाको मृत्यु आठ बेपत्ता स्थानीय तहको पुनर्संरचना आयोगको पुनर्गठन गर्ने माओवादी केन्द्रको प्रस्ताव मिति र नीति दिए निर्वाचन आयोग तीनवटै चुनाव गर्न सक्षम रहेको प्रमुख निर्वाचन आयुक्तको भनाई सिरियामा ट्रकमा बम राखेर रा आइईएसद्वारा विस्फोट विस्फोटमा चौवालिस जनाको मृत्यु र आइसिसीको टोलीद्वारा क्यानका दुई समिति र रा राकेपासँग छुट्टा छुट्टै छलफल रियो ओलम्पिकको उद्घाटन समारोहमा ब्राजिलकै राष्ट्रपति सहभागी नहुने